विराटनगर बसोबास केही समय हाम्रो परिवार बिरगन्जमा माइलाबा कहाँ आश्रय लिइबस्यो बुबाले झापाको कुनै काठको ठेकेदार कहाँ केही काम पाउनु भएछ वीरगन्जबाट हामीलाई लिएर विराटनगर आउनुभयो विराटनगरमा पनि हाम्रो कुनै जग्गा जमिन थिएन त्यहाँ पनि बिपी कोइरेलाको सगोलको घरमा नै आश्रय लिन पुग्यौँ पिताजी कृष्ण कोइरालासँग बुबाको नाता सम्बन्धको साथै अरू धेरै प्रकारको सामाजिक राजनैतिक सम्बन्ध थियो विगतमा बनारसदेखि ठाउँ ठाउँमा सँगै बसेको पिताजीको परिवारले पनि बुबालाई स्नेह माया र सम्मान गर्ने हुँदा त्यही सम्बन्धको विश्वासले हामीलाई बुबाले कोइराला निवासमा ल्याएर राख्नुभयो पछि विराटनगर हाम्रो परिवारको स्थायी बसोबासको थलो बन्न पुग्यो बुबा झापाबाट काठको ठेकेदार काम गर्नुहुन्थ्यो हामी कोइरेला निवासको आश्रयमा बसिरहेका थियौँ मातृका प्रसाद कोइराला बडो सहदय हुनुहुन्थ्यो बिपी विराटनगर बस्नुहुन्थ्यो त्यहाँ बिपीका अरू भाइहरू केशवप्रसाद तारणी र गिरिजाप्रसाद बस्नुहुन्थ्यो मातृका प्रसाद कोइराला कि पत्नी मन्जु कोइरालाले मलाई निकै माया गर्नुहुन्थ्यो ताराणी प्रसाद कोइराला साहित्यकार हुनुहुन्थ्यो उहाँकी पत्नी रोसा कोइराला र केशव कोइराला कि पत्नी नोना कोइरालाको व्यवहार को पनि राम्रो थियो हामी पुगेको केही दिनपछि नै पिताजीको काठमाडौँ कारागारमा बन्दी अवस्थामै निधन भयो उहाँको सारा परिवारसँगै हामी शोक विवल भएका थियौँ पिताजीका दुई श्रीमतीहरूलाई म हजुरआमा भन्थेँ उहाँहरू दुवैले मलाई माया गर्नुहुन्थ्यो हामी आश्रयमा आएको परिवार हुँदा पनि म बालकलाई परिवारबाट कुनै किसिमले छुट्याएको वा विभेद गरेको अनुभूति भएन सायद यो पिताजीले दिएको संस्कारको प्रभाव होला सबैले आफ्नै परिवार सरह व्यवहार गर्नुहुन्थ्यो कोइरेला निवास बस्दादेखि मेरो पढाइ व्यवस्थित रूपमा सुरु भएको हो त्यहाँ केटाकेटीले पढाउन मास्टरको व्यवस्था गरिएको थियो मातृका प्रसाद कोइरेलाका छोराहरू बिमल कमल र मातृका प्रसाद कोइरालाले हामी तिनैजनालाई श्री जुद्ध हाई स्कुलमा नाम लेखाइदिनु मेरो नाम तिन कक्षामा लेखियो त्यसपछि म नियमित रूपमा स्कुल जान थालेँ आफ्नो व्यवस्था आफै गर्नुपर्छ भनेर होला बुबा घरबाट लिएर बस्ने तर्खरमा लाग्नुभयो हामीले पैसाको ठुलो संकट पर्यो मेरी आमालाई माओली तर्फका हजुरबा हजुरआमाले गोड धुवाका रूपमा तौली हावामा केही जग्गा दिनुभएको थियो तौली हावा मेरो माओवली हो शम्भुप्रसाद गेवाली जोपछि नेपालका चर्चित कानुन वरिष्ठ अधिवक्ता र गृहमन्त्री समेत हुनुभयो उहाँका बुबा लोकराज गेवाली मेरा आफ्नै ठुलो मामा हुनुहुन्छ चिन्तामणी गेवालीका बुबा वासुदेव गेवाली मेरा कान्छा मामा हुनुहुन्छ चिन्तामढी आफ्नो पार्टीका सक्रिय सदस्य र तौले हावाका प्रतिष्ठित शिक्षक हुनुहुन्थ्यो कान्छा मामाले मलाई निकै माया गर्नुहुन्थ्यो भानिज हिँड भनेर मेरो औँला समातिर आफ्नो कोठेबारीमा लानुहुन्थ्यो पाकेका रात गोलबेडा टिपेर यो खानुपर्छ यसमा भिटामिन हुन्छ भनी आमालाई दिएको तौले जग्गा बुबाले बेच्नु र त्यस पैसाबाट आफ्नो स्वतन्त्र व्यवस्था गर्नुभयो विराटनगर बजार अड्डाको दक्षिणमा एउटा गुवार्नीको काठको घर थियो त्यही घर भाडामा लिए कोइरला निवासबाट बसाइसरेर हामी आफ्नो दुःख सुखमा गुजार गर्न त्यहाँ आइपुग्यौँ जगतमोहन दाजु विश्वमोहन दाजु र म जना श्री जुद्ध हाई स्कुल विराटनगरमा पढ्थ्यौँ हामी नियमित स्कुल जान्थ्यौँ त्यस्ताका हामीलाई निकै दुःख थियो मलाई अझै सम्झना छ बुबा दिनभरि कतै काममा जानुहुन्थ्यो लेखापढी गर्न जानुहुन्थ्यो होला जस्तो लाग्छ हरेक दिन दुई चार रुपियाँ ल्याउनु हुन्थ्यो हामी स्कुलबाट फर्कन्थ्यौँ बुबाले मलाई हिँड भन्नुहुन्थ्यो आमाले एउटा झोला र तोरीको तेल हाल्ने सानो सिसी दिनुहुन्थ्यो त्यो बोकी म बुबाको पछि पछि जान्थेँ बुबाले चामल दाल तरकारी र सानो सिसीमा तेल किन्नुहुन्थ्यो म त्यो बोकी आउँथेँ जनकमोहन दाजुले सधैँ जसो दाउरा चिर्नुहुन्थ्यो त्यस्ताका विराटनगरमा दाउराको फालाफाल थियो दुःख थिएन आमाले भात पकाउनुहुन्थ्यो लुगाका नाममा मेरो एउटा कमिज र कट्टु थियो त्यस्ताका हामी जुत्ता चप्पल केही पनि लगाउँदैनथ्यौँ खाली खुट्टा हिँड्थ्यौँ किताब कापी होल्डर अर्थात् कलम र दबा मस्सीको भाँडो बोकेर हामी स्कुल जान्थ्यौँ त्यस्ताका डटपिनको चलन चलेको थिएन शनिबार आमाले लुगा धोइदिनुहुन्थ्यो त्यहीँ लुगा लगाएर बाँकी छ दिन हामी स्कुल जान्थ्यौँ पछि जनकमोहन दाजु बनारसबाट आइए उत्रिण हुनुभयो मनमोहन दाजु भने सन् उन्नाइस सय भारत छोडो आन्दोलनमा सक्रिय रूपमा भाग लिएको हुँदा पक्राउ परि बनारस जेलमा पर्नुभएको थियो सन् उन्नाइस सय बयालिसको आन्दोलनमा बनारसमा पहिलोपटक पक्राउ पर्ने व्यक्ति भरतमोहन अधिकारी र मेरा दाजु गोपाल प्रसाद हुन् भने नेपाली काङ्ग्रेसका संस्थापक सदस्य तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद आफ्नो संस्मरणमा लेख्नुभएको छ बनारसको जेलबाट छुटे मनमोहन दाजु प्रतिबद्ध कम्युनिस्ट बन्नुभयो र बनारसको कम्युनिस्ट पार्टीको मार्थतमा बसी मजदुर क्षेत्रमा काम गर्न थाल्नु मनमन दाजु त हाम्रो घरका लागि पाहुना जस्तै हुनुहुन्थ्यो बलाक भुलुक बाहेक उहाँलाई हामी देख्न पाउँदैनथ्यौँ हामीले उहाँ घरमा बस्ने मौका पाएका थिएनौँ सक्रिय कम्युनिस्ट कार्यकर्ता भएर उहाँ हिँडिसक्नुभएको थियो बाल्यकालमा उहाँसँगको सङ्गतको कुनै सम्झना छैन कृष्णमोहन अधिकारी बाहिर कहाँ हुनुहुन्थ्यो हामी केटाकेटीलाई केही के थाहा थिएन जनकमोहन दाजु बनारसबाट आइए उत्तीर्ण गरी आउनु भएपछि हामी पढ्ने श्रीजुद्ध हाई स्कुलमा शिक्षकका रूपमा हुनुभयो दाजु शिक्षक र भाइ विद्यार्थी भयौँ हाम्रो घरमा पढ्नेहरूको भिड हुन्थ्यो त्यसबेला हाम्रो घर पाठशाला जस्तो थियो मातृका प्रसाद कोइरालाका दुई छोरा विमल र कमल मेरो कक्षाका सहपाठी रमेश थापा पहिला उनलाई हामी मिस्त्री भनेर बोलाउँथ्यौँ गणेशबहादुर ढुङ्गाना लगायतका साथीहरू कैयौँ पटक हाम्रो घरमा सँगै बस्ने खाने पढ्ने र सुत्ने सँगै गर्थ्यौँ विश्वमोहन दाजु कराई कराई पढ्नुहुन्थ्यो जगतमोहन दाजु पहिल्यैदेखि भलाद्मी स्वभावको हुनुहुन्थ्यो शान्तसँग पढ्ने गर्नुहुन्थ्यो जेठा दाजु नरोत्तम अधिकारीका छोरा मोहनचन्द्र अधिकारी पहिलेदेखि नै कडा मिजाजका हुनुहुन्थ्यो गणेश र मोहनचन्द्रको बेला बेलामा कुस्ती पर्थ्यो विमल उनीहरूलाई उकास्थे जमेर कुस्ती चल्थ्यो हामी ताली पिटी पिटी यसले जित्न लाग्यो उसले जित्न लाग्यो भने कराउँथ्यौँ रमाउँथ्यौँ ज्यादै रमाइला थिए ती दिन एक दिनको कुरा हो परीक्षाफल निस्कने दिन आयो हाम्रो घरमा आलु भन्टाको तरकारी र भुजा खाने अनि परीक्षामा सफल भएकाहरूलाई बधाई दिने कार्यक्रम थियो जनकमोहन दाजुले परीक्षाफल सुनाउनु जगतमोहन दाजु कक्षा प्रथम विश्वमोहन दाजु उत्तीर्ण र म कक्षा तिनबाट प्रोमोटेड भएको सुनाउनु सबैले जगतमोहन दाजुलाई बधाई दिए मतिर हेरेर सबैले अब राम्रो गर्नु भन्ने अर्थी उपदेश थिए मलाई यो घटनाले सारे खोज्यो अब म पनि सधैँ प्रथम हुन्छु भन्ने मेरो बाल मनले अठोट गर्यो मनमा दृढ अठोट लिएपछि पुरा हुँदो रहेछ राम्रो ठाउँमा पुग्न पनि ठेस लाग्नु पर्दो रहेछ त्यस घटनापछि म आफ्नो पढाइमा एकाग्र भएर लागेँ नभन्दै चार कक्षापछि विराटनगरमा पढुन्जेल म कहिल्यै दोस्रो भइनँ सधैँ आफ्नो कक्षामा प्रथम भइरहेँ त्यसपछि म स्कुलमा सबै शिक्षकहरूको माया पाउने प्रिय विद्यार्थी भएछु म कक्षामा प्रथम भए बापत शुल्क मिना मैले सम्पूर्ण किताब कापी स्कुलबाट नै प्राप्त गर्न थालेँ आफ्नो कक्षामा प्रथम हुने विद्यार्थी मनिटर हुने चलन थियो त्यसपछि म आफ्नो कक्षाको मनिटर भएँ जनकपन दाजु स्कुलमा पढाउनुका साथै ट्युसन पनि पढाउनुहुन्थ्यो ट्युसन पढाउने ठाउँमा मलाई सँगसँगै लैजानुहुन्थ्यो म त आदर्श विद्यार्थी भएछु त्यस विराटनगरको समाज सानो थियो सबैले मलाई चिन्थे सबैले सबैलाई चिन्थे त्यो समाजमा म एउटा चर्चित विद्यार्थी हुन पुगेँ एउटा घटना मलाई याद आउँछ त्यसबेला म छ कक्षामा पढ्थेँ जनकपोहन दाजुले हाम्रो कक्षामा आएर माई सिटी शीर्षकमा निबन्ध लेख्नुभएको थियो मैले माई सिटी विराटनगर भनेर अङ्ग्रेजीमा निबन्ध लेखेँ त्यो मेरो पहिलो निबन्ध थियो जुन बहुतै चर्चित भयो त्यो निबन्ध लगेर जनकपोहन दाजुले आठ र नौ कक्षाका विद्यार्थीहरूलाई देखाउँदै दे। तिमीहरू यो स्तरको निबन्ध लेख्न सक्छौ भनेर हाँकै दिनु भएछ यसरी मलाई त्यस्ताका असल र प्रतिभाशाली विद्यार्थीका रूपमा सबैले चिनेका थिए मलाई पढ्न असाध्य मन लाग्थ्यो